रेडियो सगरमाथा सुनेर बसिरहनुभएका सम्पूर्ण साथीहरूमा म नारायणी खड्काको न्यानो स्वागत शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाोमा म आज नयाँ अङ्क लिएर आइसकेको छु आज चौबाटोको सडचालिसौँ भाग हो गएको भागमा के भएको थियो आउनुस एकचोटि फर्केर हेरौँ छयालिसौँ भागमा अभयले साइन्सको परीक्षा दिन्छ परीक्षाको कुरा गर्दा गर्दै मिलनको प्रसङ्ग निकालेर अभयले वर्षालाई जिस्काउँछ यति नै बेला प्रेक्ष आइपुग्छे प्रेक्षाले अभयलाई वर्षासँग देखेपछि आफूहरूको सम्बन्ध सकिएको भनिदिन्छ अर्कोतर्फ मिलन र वर्षाबीच भएको महिनावारीसँग सम्बन्धित रोचक र खतलाग्दो टेलिफोन संवाद पनि सुन्यौं नयाँ भागमा कथाले के कस्तो मोड लिन्छ आउन सुनौ म घर गएर फर्किन्छसम्म त तिम्रो यो बिरुवा खुर्सानी हो कि गोलबेडा नि थाहा भइसक्छ होला के भयो साह्रो के भयो हजुर घर नगए हुन्न किन यत्तिकै ल अनि कहाँ हुन्छ त दसैँ जस्तो से चाडमा बुवाले नराम्रो मानिहाल्नुहुन्छ नि कस्तो नरमाइलो लाग्छ दुईजना मात्रै पुऱ्यो घरभरि वरपोर पनि सबै सुनसानुहुन्छ जा। झन् यसपालि त क्रिस्मा पनि छैन मसित हिँड न त गाउँछ मम्मीलाई एक्लै छोडेर ए अँ त <laughs> बुवा दसैँलाई भनेर नबस्नु भएको भए त म नगँ नि त्यस्तो फरक पर्दैन थियो जानु जानु पहिला पहिला दसैँमा सधैँ स्मृतिको बाबाले बोलाइसिन्थ्यो कति भेराइटी बनाइसिन्थ्यो मासुको पिङ्क खेलाउन नि लगिसिन्थ्यो डैडी हुनु न जस्तो लाग्थेन अब त्यो त्यही पनि भएन स्मृतिलाई कस्तो छ <laughs> कस्तो हुने हो र ठिकै छ म नजाँदै बोलाउनु एक फेर म पनि भेट्छु नि खोइ आउँछ कि आउँदिनँ के पढेको रे साइन्स <person Todosolo ii> सारा म साँच्चकै बस्दिन्थेँ बस्दिन्थे नभन्छु न क्या दि मेरो लागि बस्दिने जस्तो नगर्छु ल के भइरहेछ तिमीलाई मलाई कस्तो दिक्क लागिरहेछ मुभी हेर्न जाने त बोली? नो आई डोन्ट वन्ट टु वाच मुभीज वा आई डोन्ट यु अन्डरस्ट्यान्ड कि सार वाट्स रङ विथ यु ट्राइङ टु मेक यु फिल बेटर Please stop doing that. You don't have to act like... Like you can fix everything. <laughs> I'm sorry. Kukkuraru. Why are you going to take a break? No. I've got to get a break from the ramburu. If you're going to get a break, then you're going to get a break. Pahkhandi. Why are you going to take a break? सरले म्याथको एउटा फर्मुला सुधिस्याएको थियो अनि मलाई आएन के? अनि त्यो उता टेन क्लासको रहेछ अनि सबैजना हाँसेको यति पनि आएन भनेर त्यो अमन त मैले अलि राम्रो केटा होला भन्ठाएन त्यही गुइए त्यो त अझ लुनासित बसेर मेरो कुरा काट्दै हाँसिरहेको थियो तिमीहरू बोल्दैन क्लासमा भएर नि त्यही बोल्दैन ठुलोपल्ट होला नि के किन जान्ने छु ह्यान्ड सुम छु गिटार बोकेर हिँड्छु भनेर पहिला त खुब आफै बोल्न आउँथ्यो क्या अरे अचानक बोल्नु छोडेको अँ अँ के भने सुरुमा भेटेको बेला त झन् मेरो घर पनि उतै हो हिँड्न अप्ठ्यारोको लागे मस्ती त गयो नि हुन्छ कहिले काहीँ रे लुना त्यसको गर्लफ्रेन्ड हो होली नि नि चिपकिरा हुन्छ के अरे उसैले नबोल भनेकै हो त उसो भाइ अबेको जस्तै कि त खै म एउटा आइडिया दिउँ तिमीलाई के आइडिया ए भइगयो फेरि सफ्टवर्क फिक्स गर्न खोजेको आरोप लाग्ला मलाई सरी के दिदी म एकदमै डिस्टर्ब थिएँ क्या ल ल दसैँ तिहारको बिदा यसरी युटिलाइज गर कि तिमीलाई त्यति पनि आएन भनेर हाँस्ने केटाहरू तङ्गै परून् अरूभन्दा नि त्यो अमनीलाई देखाउनु छ त्यो रत्नपार्कको पार्क, पार्क त कस्तो राम्रो रहेछ है म त कहिले यहाँ छिरेको थिइनँ अँ कस्तो शान्त आनन्द है अनि अनि अघिको के भए त अनि अनि केक अर्डर गराइरहेको छ होइन उटले जान्छु भनेर गयो वेटरले केक ल्याइदियो क्या म त हामीले अर्डर गरे होइन भन्दै बसेको त केक हाम्रै लागि पो रहेछ खुब रोमान्टिक भएछ त केटो यहीँ बस्ने अलि उता हिँड्नु शीतलमा अनि गिफ्ट के दिएको भन्न के दियो पैसा एघार हजार अँ हामीले त अस्ति गएर जोइन्ट एकाउन्ट खोल्यौँ नि त ब्याङ्कमा अरे वा ल हामीलाई दुःख सुख पर्दा सहयोग गर नखरा जा अब एघार हजार राख्दैमा घर कहिले त त सन्तोष अस्ति नै गइसक्यो अब म भोलितिर जान्छु ल भाइसँगै नगएर किन बसिरहेकी त अलिअलि काम थियो क्या त्यही भएर छिटो गएर नि के नै गर्नु छ र खै त त्यो मिलन आएको साँढे दुई भइसक्यो खै अघि नै हो हिँड्यो भनेको त हिँडेरै आउन लायक क्या हो खै अनि कस्तो चलिरहेको छ तिमीहरूको कस्तो चल्नु पर्ने हो र ठिकठाक छ झगडा झगडा अँ तेरो झगडा परेर भन्दैमा सबैको पर्छ क्या हो सुरुमा त हो कान्छी रमाइलो हुन्छ पछि थाहा नि बाबु मलाई दिक्क लाग्यो गर्दैन आइस भइहाल्यो नि देखामी गर्दैनौँ र झगडा केटे <laughs> क्या अँ हामीले कुरा काट्ने का लेभलको प्रोफाइल छ तिम्रो ल गर्लफ्रेन्ड भयो र डिफेन्ड गर्छु ल म गर्लफ्रेन्ड भयो भन्दै तिम्रो हरेक कुरा डिफेन्ड <laughs> गर्छु क्या हो ठिक्क पऱ्यो तिमीले गर्लफ्रेन्ड हुनुभन्दा अगाडि यो मेरो बेस्ट फ्रेन्ड भइसकेको थियो भन्ने कुरा नभुलो क्या बुझ्यौ ए काम पर्छ ज्वरो आयो वर्षालाई सिकाइदिएको नि कान्तान है कान्तान. त्यो प्रशान्त सधैँ टोपी लगाएर <laughs> <laughs> <laughs> किन हिँड्छ भनेको त कान तानेर खियादिएकी रहेछ नि त यसले जाडोमा देख्या होला अनि? होइन होइन होइन त्यसको कान छैन मलाई पक्का भइसक्यो किन ढिला गरेको नि कति बेर कुरामा हामीले थाहा छ मम्मीले भुलाइदिएर हो नि जिरा जाइफल काचो नरिवल पाकेको नरिवल बटारेको धुप सालको पात के के के के लिएर आइज भने चिया थियो लास्टमा लेखेरै ल्याउनु ले पऱ्यो होइन आमाले बुहारीसँग जान लागेको भन्ने कुरा थाहा पाइन् कि क्या हो भा भर्को घरको सामान किन्न पठाइछ त मिलनलाई मम्मीलाई थाहा छ अलिअलि थाहा छ अरे मिन थाहा छ किन भागेर जाने विचार चाहिँ के हो <laughs> ल ल जाऊ उठ ढिला हुन्छ नि सालको पात खोज्नु जान्छ थाहा छैन ओ मिलन कानसँग त्यो तान्नु पऱ्यो तिमलाई उठ भनेको कानमा होइन हातमा अनि तिमीले होइन ए छिटो उठ न भने सबभन्दा धेरै सामान किन्नु पऱ्यो उसैलाई छ अल्छ के धेरै छ र मेरो सामान लिस्टै त छ नि मसित असनको एउटै पसलमा पाइन्छ ला के भो फेरि लिस्ट त ल्याउनै लेखेर हापको खोल्तीमा राखेको थिएँ अर्को पानी लगाएर आएँ हे त्यतिका ए प्रभु हेर वर्षा तैँले दुःख पाउँछुस् बेलैमा सोचिहाल ओ पविता पविता म बिचमा बस्छु भड्काउँछ यसले नत्र <laughs> हरियोम, दुर्गा भवानीले रक्षा गरौँ ल कोविन्दी हेर्नु न अनि जाँच कस्तो गर्यो नानी राम्रो भयो काका जाँच उतै गएछ नि काठमाडौँ मामु घर बस्छ भेटेर यसो कहिले कहीँ सम्झाउने अनि गरी केटी गए गए. ता हौ बाबु कहिले हौ दा तपाईँ कहिले आउनुभयो हामी पढ्दैछु कहिले आउनु नानी हिजो बेलुका मात्रै आएको अब दसैँमा खसी ढाल्न नपाए मासु नपच्ने पानी लाइहाल्यो बच्चादेखि क्यारेन्ट यही खसी ढाल्न पाउँदिनँ भनेर यसले केटाकेटी नपाए जस्तो लाग्छ कहिलेकाहीँ त <laughs> <laughs> मकराबाट <बड़ा> हुन्छ <उचाओ। laughs> पानी आएर त्यहाँ उल्ले क्या उलिएर ए भाउजू खुचुरो पैसा गर्नु आयो क्या मलाई दक्षिणा चाहिँदैन बडीमा बाहिर <laughs> आऊेला <लाए>। <laughs> यो बोको समा ल भयो भयो पानीसँग के हुन्छ खै त मानेन त बोको त यसले मान्दैन मनाउन जान्नु पऱ्यो ढङ्गसँग केही छैन लिएर ल मानेन जान्नु पर्यो नि तरिका ल अझै माने ल ल देख्यौ नि माने कि मानेन ए भयो भयो खान्छ पानी खनेरै मार्छस् कि क्या हो ल्याएर ल्याएर यसले बोलेका क्यारे हो त मार्ने होइन आज ल समात केटो खुट्टो समातो ए सिङमासम्म ए सिङमासम्म त हात छिन्दे भन्न लि अहिले दैलोमा लैज दैलोमा बर्छ भाँडा थाप्दो ए बाबु भुइँमा धेरै नच है भुइँमा धेरै नच जम्मै चुहाइहाल्यो नि तिमीलाई देउटालाई खुवाउन नि पर्ने भुमै एक थोपो चुहाउँदा रिसाउने कहाँ पाउँछ ए वर्ष पुनायो आइरोस् यहाँ रगत थापिरहेको छु आइ गर्यो खोइ छ म थाप्छु का लोगे? पुलिस एता यस्तो रमाइलो उता के भयो थाहा पाउनको लागि सुन्न नछुटाउनुहोला चौबाटोको अर्को अङ्क तपाईँलाई आजको अङ्क कस्तो लाग्यो हामीलाई भन्न नबिर्सन होला तपाईँ हामीलाई फेसबुकमा फेसबुक डट कम स्लास सीएचएटी चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वन एट जी मेल डट कममा प्रतिक्रिया पठाउन सक्नुहुन्छ आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की समापिका गौतम रविना थापा आर्यन न्यौपाने शालिग्राम गौतम र सुवास सुवेदीलाई धन्यवाद त्यसै नाटक लेखेका दुर्गा कार्की र नाटकका निर्देशक नवराज बुढाथोकी साथै सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मंगलबार दिउँसो दुई बजे चौबाटो सुन्दै गर्नुहोला अहिलेको लागि म नारायणी खड़का बिदा हुन्छु